को यो सुरुवात हासो, आउन तपाई हामी सिन, एकैछिन मात्र जस्ट फोर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 Hey guys Salaam Namaste and welcome in this show this is time for program Just for Injury which is comes every day 11.15 am to 12 pm with me your ultimate friends forever. My name is Surya and right now technically supporting me technical assistant from the technical side Mr Raj. यस् वि पुल तपाईँ भर्खरमा त आफ्नो घरको रेडियो च्युनअन गरिरहनु भएको छ भने तपाईँले सुनिरहनु भएको छ हामीलाई लाइभ च्युनअन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द रकिङ रेडियो स्टेसन अफ टाउन एन्ड अल्सो स्टेन अफ युट चोइस दिस इज रेडियोमा डब्लुडब्लु मा डट रेडियो ओपन डट कममा लगन गरेर सुनिरहनु भएको छ कि सो हामी प्रोग्राम जस्ट इन्जिओमा रहेर विभिन्न टपिक्समा कुराकानी गर्छौँ र त्यसमा पनि तपाईँ कल गर्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर चाहिँ ओपन छ सो यु क्यान कल अस आवर टेलिफोन नम्बर जेरो एन्ड जेरो फाइभ सिक्स कल गर्न सक्नुहुनेछ राइट नम्बर वान सकेन शून्य अनि शून्य छप्पन्न दुईवटा लाइनमा तपाईँ जुन लाइनमा आउन सक्नुहुनेछ र आज स्पेसली धुम्रपान दि बस पनि हो र एउटा जे होस् यो पदार्थहरू धुम्रपान गर्नेहरू धेरै अत्याधिक मात्रामा छ र योबाट अलिकति बस्नुपर्छ र धुम्रपान दिवसको प्रसङ्गलाई आज तपाईँको माझमा मैले राख्नेछु धूम्रपान दिवसको यो अवसरमा जति पनि धुम्रपान गर्ने आम मानिसहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ तपाईँ यो विचार राख्न सक्नुहुनेछ आफ्नो विचारको लागि र हामी टुवेल्भ पिएमसम्मको यो बिचमा रहनेछौँ टोटल्ली म्युजिकल डसहरू पनि हामी तपाईँको माझमा प्लेआउट गर्ने नै सो भ यति बेला प्रोग्रामलाई अगाडि बढाउन चाहन्छु ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ एउटा म्युजिक प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै किप्लिसन प्रोग्राम जस्ट परिचे एल्बर राइट बैक आफ्टर दिस सट म्युजिकल ब्रेक अखे तु चाहिँ यसकै जादु देखादे तु चल्थी क्या प्रोग्राममा फर्स्ट म्युजिकल रेकसङ्सकै भाइको लागि र राखिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जुरीको ओपनिङ म्युजिकल रेक सङ्ग्स कि भए तपाईँले सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर रेडियो अर्पोङ वान फोर पोइन्ट फाइभ मे अन गरिरहनु भएर सुनिरहनु भएको छ भने ठाउँ अनलाइनमा पाउँ डब्लुडब्लु मा डट रेडियो अर्पण डट कममा लगन गरिएर भएको छु आज तपाईँको लागि मैले केही कुरा राखिरहेको छु र त्यही कुरामा पनि तपाईँले केही कुरा राख्न सक्नुहुनेछ वा आज स्पेसल्ली धूम्रपान दिवस पनि हो र यो अवसरमा तपाईँलाई मैले प्रश्न गरिरहेको छु र आफ्नो भ्यू राख्न सक्नुहुनेछ आम धूम्रपान गर्ने आम मानिसहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ र आज स्पेसल्ली धूम्रपान दिवसको अव अवसरमा र धुम्रपान नियन्त्रण गर्नुपर्छ र थुप्रै एउटा धुम्रपान रोक्नको लागि जनचेतनाका कार्यक्रमहरू का पनि विभिन्न कार्यक्रमहरू लागि मनाइदि मनाइरहेका छौँ र जहाँ कि स्वास्थ्यको लागि एउटा सुर्ती सेवन विरुद्ध छुट्टी एउटा चेतवनीको नारासहित यस वर्षको अब यो धुम्रपान दिवसको अवसरमा थुप्रै कार्यक्रमहरू आयोजना गरिरहेको छ त्यसो त धुम्रपान अनि सुर्ति सेवन लगायत अलि जुन एउटा मध्यपानदेखि लिएर सबै अलिकति स्वास्थ्यमा असर पर्ने कुराकानी पनि हुन् र आज स्पेसल्ली मे एकतिस तारिक विश्व धुम्रपान रहित दिवस यो दिवस स्पेसल्ली शुक्रबार आजको दिनमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी पनि मनाइरहेका छन् ठाउँ ठाउँमा र यस अवसरमा तपाईँ पनि आफ्नो बेचा राख्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ र एउटा स्वास्थ्यको लागि स्वास्थ्य अधिकार तथा एउटा सबै धुम्रपान नियन्त्रणका लागि जिल्ला सञ्चालको आयोजना आएर थुप्रै कार्यक्रमहरू थुप्रै क्लबहरू थुप्रै सङ्घ संस्थाहरू सबैको समन्वयनमा भएका थुप्रै कार्यक्रमहरू र का त्यहाँ बोल्ने सम् पूर्ण आम मानिसहरूले पनि धुम्रपान रहित समाज निर्माणका लागि एउटा चेतनामूलक कार्यक्रममा जोड दिएको हामी प्रत्येक ठाउँ ठाउँमा पाइन्छ तर पनि यति स जनचेतना जगाउने खालको कार्यक्रम हुँदाहुँदै पनि तहाँकी सार्वजनिक स्थलमा धुम्रपान गर्न मनाइन्छ भनेर लेखिएको हुन्छ तर पनि हामी त्यही स्थलमा धुम्रपान गरिरहेको भेटा आउँछौँ र देख्छौँ पनि तर यसमा अलिकति ध्यान नपुर्याएको हो कि जस्तो लाग्छ र प्रत्येक वर्ष धुम्रपानको कारणले थुप्रै व्यक्तिहरूको एउटा ज्यान जाने समय त रहिरहेको छ थुप्रै अनुसन्धानले पनि धेरै धेरै मात्रामा एक वर्षमा करिब 31,000 हजार व्यक्तिहरू धुम्रपानबाट एउटा आफ्नो जीवनले त्याग्नु परेका कुराहरू र थुप्रै कुराहरू हामी सुन्नमा पाउँछौँ धुम्रपानबाट र थुप्रै थुप्रै क्लब र संस्थाहरूको सहयोगमा र त्यही समन्वयमा कार्यक्रमहरू पनि भइरहेका छन् तपाईँ पनि आफ्नो विचार राख्न चाहनुहुन्छ र आजको दिनमा धुम्रपान गर्ने आम मानिसहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ धूम्रपान गर्न उचित हो अथवा उचित होइन किन धूम्रपान गरिन्छ यी याद कुराकानी तपाईँसँग हामी गर्ने प्रयत्नमा टेलिफोन लाइन छ पन्ध्र सौ जिरो कल गर्न सक्नुहुनेछ आजको यस एपिसोडमा छौँ टेक्निकल पाठबाट ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ मिटर र प्रोग्रामको रेगुलर होस्ट मसुर्या रह छु टुवेल्भ हामी रहनेछौँ र यो बिचमा तपाईँसँग टेलिफोन लाइनसम्म त सल्भ भएसम्म हामी कुराकानी गर्ने नै छौँ यति बेला अर्को एउटा म्युजिक प्लेआर भइसकेको छ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक तपाईँको लागि म्युजिक राख्छु र म्युजिक पछाडि फेरि आउँछु जस्ट बाई सु lai sara de You're my hand के यो गीत गाउँछु मैले तिम्रै लागि माया यो माया तिम्रै लागि प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सुँगको लागि राखिसकेका छु प्रोग्राम जस पो इन्जोय सँगसँगै हुनुहुन्छ र हामी पनि सो टुवेल्भ फि अम्सम्मको बिचमा हामी रुवाउनेछौँ आज धुम्रपान दिए बसौँ र यो अवसरमा थुप्रै कार्यक्रमहरू एउटा जनचेतना झगाउने हालका कार्यक्रमहरू गरिरहेका छौँ र धुम्रपान गर्ने प्राय आम मानिसहरूको एउटा स्मरण गर्ने शक्ति कमजोर हुँदै जाने पनि हामी अध्ययनमा एउटा अध्ययनले देखाएको छ जहाँ कि अनुसन्धानबाट धुम्रपान को सोच्ने शक्ति अलिकति छिण हुँदै जाने पत्ता लागेको हो करिब करिब धुम्लापानले उच्च रक्तचाप त्यसै गरी मोटु कलेजु र फोक्सोमा मात्रै नभएर टाउकोमा पनि असर पुऱ्याउँछ र एउटा खानपानमा ध्यान पुर्याउन नसक्दा शरीर र मस्तिष्क दुवैमा असर पर्न सक्छ र परिरहेको पनि अध्ययनमा देखिरहेको छ अनुसन्धानकर्ताहरूका बनाएअनुसार एउटा जीवनशैली परिवर्तन गर्नु आवश्यक छ र एउटा समयमा नै धूम्रपान गर्ने व्यक्तिहरू जति पनि हुनुहुन्छ र एउटा समयमै खानपिन र शारीरिक अभ्यासलाई पनि जोड दिएसम्म एउटा धुम्रपान गर्ने मानिसहरूको जुन एउटा स्वास्थ्य छ र अलिकति स्वस्थ बन्न सकिन्छ तर धूम्रपान गरेर खानपिनमा ध्यान दिएर शारीरिक अभ्यासलाई जोड दिएर स्वास्थ्य रहनुभन्दा धुम्रपान नगरेरै स्वास्थ्य रहनु उचित हुन्छ वल एउटा धूम्रपान सिमानबाट नेपालमा पनि विशेष गरी वार्षिक सत्र हजारको मृत्युका कुरा हामी सुन्न पाउँछौँ वार्षिक रूपमा सत्र हजार आम व्यक्तिहरूको मृत्यु भइरहेको छ र नेपालमा पनि विश्व धुम्रपान वहित्वको दिवसको अवसरमा आज विविध जनचेतनामूलक कार्यक्रम गरी पनि मनाइँदैछ हरेक वर्षको मे एकतिस अथवा मे तारिक एकतिसका दिन विश्वभरि यो दिवस मनाइने गरिएको छ ताकि विश्व एउटा स्वास्थ्य सङ्गठनद्वारा पनि प्रतिपादित एउटा सुर्तीजन्य पदार्थको प्रबन्ध तथा प्रायोजनमा प्रतिबन्ध लगाऊँ भन्ने नाराका साथ यसपटक पनि र विश्व धूम्रपान दिवस धुम्रपान विरुद्धको दिवस मनाउन लागिरहेका छौँ र विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइरहेका छन् र नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धुम्रपान विरुद्धको अभियानमा सङ्घीय सक्रिय सङ्घ संस्थाले पनि सुर्ती जन्य पदार्थको प्रयोग विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी दिवस मनाइरहेका छन् जहाँ विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष धुम्रपान तथा सुर्तीजन्य पदार्थको यो सेवनबाट झन्डै पचास लाख मानिसको मृत्यु हुने गरेको छ र नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट वर्षमा झन्डै सत्र हजार मानिसले ज्यान पनि गुमाउनु परेको छ उहाँले तपाईँ पनि आफ्नो बजार राख्न चाहनुहोस् भने तपाईँले कल गर्न सक्नुहुनेछ प्रोग्राम जसपे एन्जयमा टेक्निकल पार्टबाट मिश्र राज प्रोग्रामको रेगुलर होस्ट मसूर्या रहिरहेको छु जहाँ कि आफ्नो विचार राख्नको लागि तपाईँले कल गर्नुपर्ने हुन्छ जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ त्यसै त सार्वजनिक स्थलमा धुम्रोपान अथवा एउटा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ भने सतर्क रहनुपर्छ र एउटा कारवाहीमा पर्न सकिन्छ भने सरकारले विशेष गरी सुर्ति पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी पनि यस्ता खालका यी गतिविधिलाई कार्यान्वयनमा ल्याउने भए ल्याएपछि सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्न मनाइ छ भन्ने कुराहरू हामी सुन्न पाइसकेका छौँ र तर पनि लागू भइसकेको चाहिँ छैन सार्वजनिक स्थलमै सुर्तिजन्य पदार्थहरू र धुम्रपान गरिरहेको हामी बेच्छौँ पनि र देख्छौँ पनि कहिले अर्को एउटा म्युजिक सुन्छौँ ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ म्युजिक प्रोग्राममा थर्ड म्युजिकल ब्रेक सँगसँगै र म्युजिक सुन्छौँ म्युजिक पछाडि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि आउँछौँ सो केप्लिसन प्रोग्राम जस्ट प्रो इन्जोय आलबुर राइट ब्याक आफ्टर दिस सर्ट म्युजिकल ब्रेक एन्ड सर्ट कमर्सियल ब्रेक Thank you for what you want. che थोप्लो पार पांच मेगा हर टाइल्स सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लगी मात्र मैनली हाजोर एन सेटरी मात्र मैनली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 लकांद्री मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़ता अंठानब्बे चार तिरपन्न सत्ताईस छह सौ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 जानकारी साथै आवश्यकता अनुसार मेडिकल औषधि पनि उपलब्ध गराइन्छ सम्पर्क आयुर्वेद उपस्फरमा खैरहनीचार नयाँ रोड पर्सा चितवन होलिल्यान्ड जाने मोडमा फोन नम्बर अन्ठानब्बे चार बान्न चालिस चार बे, बे चार पचपन्न प्रत्येक शुक्रबार वरिष्ठ आयुर्वेदिक डाक्टरबाट उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ ल हजूर हमीपर् समझी सम्धी होने भू केटाकटी एक अर्न के पराय अब किला गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्दन होने वाला समझी जीव हम्रे रत्नगर दुई सीने हल रोड में सागर सुन चाँदी पसल छद किंता लिखो हजुर हामी कहाँ स्वदेशी तथा विदेशी कालीगरद्वारा निर्माण गरिएका आधुनिक किसिमका तयारी गर गहना साथै अर्डर अनुसार तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने सुन खरिद गर्दा मात्र होइन एवं राशि अनुसारको व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क सागर सुनचा पसल रत्नगर दुई टाढी सिनेमा हल रोड मोबाइल अन्ठानब्बे चार पचास चौरानब्बे छ सय छ्यालिस अन्ठानब्बे चार चौवन्न त्रिचालिस पाँच सय सु कर्मा। था। तीता कुरा। सोचे को थे जीवन भरी तिम केटी मीठा कुरा टिकट त यार को टिकर तपई को शुरुआत त माया को लागि कहिले हासो कहिले <laughs> <laughs> रोदन आउन हाउस तपाई हामी एकै सिन हासो हसाओ गाओ अनि रुमाओ मात्र जस्ट फर इन्जोय मा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 Okay, welcome back after this short musical break and short commercial break for side of life. Welcome to the program. Just very enjoy my. Soon it will be because I will live tune on, got it one of the best and one of the rocking radio station of your town and also station of your choice. This is radio or phone. वान अफ फोर पोइन्ट फाइभ मेगा हर्स रहेछ नेट अनलाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कममा लगाउन गरेर प्रोग्राम जस्ट फर इन्ट्री हामी आउने गर्छौँ डेली इलेभेन फिफ्टिन एम टु टुवेल्भ पिएमसम्मको बिचमा रहन्छौँ र विभिन्न टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ आजको एपिसोडमा भने ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर राजको र प्रोग्रामको रेगुलर होस्ट मसुरिया रहिरहेको छ सुकिदले सुनेर साथ दिइरहनु भएको छ र आज स्पेसली धुब्रपान दिवस र यहाँनिर पनि धुम्रपान रहित दिवस कि धुम्रपान दिवस भन्ने प्रसङ्गहरू जुटिरहेका छन् र धेरै ठाउँमा जनचेतनामूलक कार्यक्रमहरू गरिँदै र यो कार्यक्रम पनि धुम्रपान दिवस मनाइँदैछ विशेष गरी धुम्रपान रहित दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ र एउटा विश्व स्वास्थ्य सङ्गठनद्वारा पनि प्रतिवादी सुर्ति जन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि भन्ने नारासहित धुम्रपान दिवस मनाइरहेका छन् विभिन्न ठाउँ ठाउँमा र एउटा भाषाको दृष्टिकोणले धुम्रपान दिवस पनि ठिक र दिवस एकदमै धुम्रपान गर्ने व्यक्तिहरूलाई थुप्रै खालका जनचेतनामूलक र त्यहाँबाट धुम्रपानबाट टाढा रहित धुम्रपानबाट टाढा रहन के कस्ता कार्यक्रमहरू गरेर तिनीहरूलाई आकर्षित गर्ने त खालका कार्यक्रमहरू पनि भइरहेका छन् विभिन्न ठाउँ ठाउँमा र सार्वजनिक स्थलमा पनि धुम्रपान निषेध गरिएका कुराकानी र नियम सम्बन्धी लागू भइ नसकेका कुरा र लागू गर्ने तर्खरमा रहिरहेका कुरा फेरि पनि हामी सुन्नमा पाइरहेका छौँ र यसरी सुर्तिजन्य पदार्थको जथाभावी उत्पादन र बिक्री वितरण तथा जथाभावी प्रचार प्रसार गर्नेलाई समेत कारवाहीको दायरामा ल्याउने भएको छ र जहाँ कि यनबारे जानकारी दिन थुप्रै स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा प्रसार संचार केन्द्रले पनि आयोजना गरेका थुप्रै कार्यक्रममा सहभागीहरूले पनि एन कार्यान्वयनका लागि राज्यका सम्पूर्ण निकायहरूमा साथै एउटा नागरिक समाज र स्वास्थ्य कर्मीहरूको सक्रियप्रति सहभागिता आवश्यक भइरहेको पनि थुप्रै वक्ताहरूले बोलेका कुराहरू हामी पाइरहेका छौँ र आजको दिनमा पनि थुप्रै यस्ता खालका कुराहरू भइरहेका छन् र विभिन्न ठाउँ ठाउँमा कार्यक्रमहरू भइरहेका छन् जनचेतनामूलक कार्यक्रमहरू जहाँ कि धुम्रपानबाट धेरै स्वास्थ्यमा पनि असर पुर्याउँछ र विशेष कुरो गरी धुम्रपान गर्ने आम मानिसहरूको एउटा शरीरमा हुने हड्डी जति पनि हुन्छ त्यो चाहिँ एकदमै कमजोरी जाने र हड्डी कमजोर हुने र त्यहाँबाट कसरी बस्ने त र हड्डी कमजोर हड्डी बढियो बनाउनको लागि पनि धुम्रपान त्याग्नुपर्छ भन्ने खालका कुराहरू हामी सुन्नमा पाउँछौँ प्रिकाम जसपेन्जु हामी सँगसँगै तपाईँ हुनुहुन्छ र यो विषयमा हामी कुराकानी गरिरहेका छौँ तपाईँसँग कुराकानी हुन पाइरहेको छैन एन्ड सो कुराकानी नभए पनि मैले केही जानकारी तपाईँको माझमा राखिरहेको छु र तपाईँलाई जानकारी पनि दिइरहेको छु धुम्रपानबाट पर्ने के कस्ता असरहरू आउँछन् यावत जानकारी तपाईँले लिइरहनु भएको छ जसँगै तपाईँ पनि आफ्नो केही बनाएर राख्न चाहनुहुन्छ भने त्यसैले एउटा धुम्रपानले मानिसमा हड्डी एउटा कमजोर हुने र एउटा प्राकृतिक शरीरमा पनि प्रज्ञालाई उत्प्रेरित गर्ने दुईवटा प्रोटिनको उच्च उत्पादन पनि गराउँछ जहाँ कि गुइसन सहयोगी स्पेसली यो अनुसन्धानबाट देखिएको कुरा पनि हो जहाँ पछिल्ला अनुसन्धानबाट पनि धुम्रपान अस्टियो ब्लास्ट र आस्ति बोक्लास्टको क्रियामा पनि असर पारेर हड्डी कमजोर हुने स्पष्ट भएको छ बलियो टेक्निकलबाट सपोर्ट मिलिरहेको छ राजको र राजी र राजीले केही भन्दै हुनुहुन्थ्यो बल लास्ट लास्ट नभएर एउटा म्युजिक सुनाउँ भन्नुभएको छ ठिकै छ यति बेला प्रोग्राममा अर्को एउटा हामी म्युजिक सुन्छौँ प्रोग्राम जस्ट फ्रो हेन्ट्रीमा ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ म्युजिक पछाडि केही कुराकानी र केही विचारलाई राख्न आउने नै छु के प्रोग्राम जस्ट फर हेन्च्री अखे जति माया ला नहुने असेलीको पा तपाईँको लागि म्युजिक राखिसकेका छौँ प्रोग्राम जस्ट फ्रेन्ड्रीमा प्रोग्राममा थर्ड म्युजिकल ब्रेक सुनसुकै राखेका थियो र तपाईँले सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द वर्किङ रेडियो स्टेसन अफ फिट दिस इज रेडियो अर्पन वान अफ फोर पोइन्ट फाइभमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट भएको छ धुप्रपान दिवसको अवसरमा केही कुराकानी तपाईँसँग गर्ने प्रयत्न थियो र की धुम्रपान दिवसको यो अवसरमा केही कुराकानी मैले तपाईँलाई जी दिइरहेको छु र जानकारी पनि गराइरहेको छु र कुराकानी गर्दै थिएँ धुम्रपान गर्ने व्यक्तिहरूको हड्डी कमजोर हुँदै जाने र एउटा हड्डी बरियो बनाउन छ भने धुम्रपान त्याग्नुपर्छ यो कुरालाई जुटिरहेको छु र एउटा हड्डी कमजोर हुनेलाई अस्टियो प्रोसिस पनि भनिन्छ र यो समस्या भएमा सामान्य अवस्थामा बढी हड्डी भाँचिन सक्छ ताकि बढी धुम्रपान गर्ने व्यक्तिहरूको र एउटा पाको उमेरमा व्यक्ति अपाङ्गताको एउटा प्रमुख कारण पनि यही नै हो र एउटा हड्डी खिनेदेखि लिएर थुप्रै हुन्छ कि धुम्रपानले गर्दा आउने परिवर्तन स्पष्ट पारिँदा पनि त्यसको पूर्ण सक्रियता भने हामी लिन सक्दैनौँ र गर्न सकिन्न भने र एउटा वंशाडुमा पनि क्रियामा वंशाडु चाहिँ भिन्नता पनि आउने गर्दछ ताकि धुम्रपान गर्ने व्यक्तिहरूमा हड्डी विघटन अस्टिओ कोलास्ट को उत्पादन निके बढ़ाने दुईवटा प्रोटिन को मात्रा में मा, तुलात्मक मा, रूप में वृद्धि होते जाने पर पत्ता लग अनुसंधान बाूम्रपान गर्ने त्यसै धुम्रपान थुप्रै हुन्छन् सुर्थी जन्य पदार्थ चुरुट बिडी खैडी सुर्ती हुक्का चिलिम गुटका अन्य सुर्थी जन्य पदार्थहरूको सेवन गरी कुलतमा फँसेर मानिसहरू एउटा अम्मलको अम्मली बनिरहेका पनि कुराकानी हामी पाउँछौँ र शिक्षित अनि चेतनशील व्यक्तिहरूमा पनि विभिन्न बाहनामा सुर्ती पदार्थको सेवन गरिरहेको बालक वृद्ध युवा युवती महिला पुरुष सबै यो धुम्रपानमा चाहिँ रोमलिरहेका छन् धुम्रपानको धुवाबाट गाउँ सहर पहाड तराई बाटोघाटो वनजङ्गल कार्यालय स्वास्थ्य सबै संस्थाहरूमा पनि सबै ठाउँ ठाउँमा धुम्रपान गरिरहेका छन् र कुनै पनि अछुतो छैनन् भनेर ठोक्का गरेर भन्दा पनि केही फरक नफला र खैली चुरोट बिडी तमाखु सम्पूर्ण यस्ता पदार्थहरु पदार्थहरूमध्ये कुनै एकको सेवन गर्नुलाई नै एउटा धुम्रपान वा सुर्ति सेवन पनि भनिन्छ यस प्रकारका सुर्तिजन्य पदार्थहरूको प्रयोग शरीरको लागि हानिकारक छ ताकि नेपालको हिमालदेखि तराईसम्म गाउँदेखि सहरसम्म सबै क्षेत्रहरूमा धुम्रपानबाट प्रभावित छन् धुम्रपानबाट र यिनै सम्पूर्ण सुर्तिजन्य पदार्थहरू मात्र नभई विभिन्न अरू खालका यस्ता नसालु पदार्थहरू पनि सेवन गरिएका हुन्छ र धुम्रपान सेवनका कारणले एउटा सिर्जना गर्ने व्यक्तिगत पारिवारिक सामाजिक वातावरणीय एवं आर्थिक समस्यालाई समाधान गर्नका लागि पनि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्ति पदार्थको उत्पादन र वितरण र अनि उपभोगमा पनि निषेध रोकथाम र नियन्त्रण गर्ने नीति लिएको छ तर सु नीतिलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारका तर्फबाट विभिन्न कदमहरू पनि चालिएका छन् नचालिएका होइनन् तर त्यो नीतिलाई कार्यान्वयन गर्नका लागि विद्युतीय सञ्चार माध्यमबाट पनि सु जन्य पदार्थ को प्रवर्धन करने विज्ञापन में लोक रोक लगाई रह ताकि नेपालको पृष्ठभूमि धुम्रपानको पृष्ठभूमि तथा सम्पूर्ण यस्ता खालका कुराहरू आउँछ र कार्यक्रममा धूम्रपान विरुद्धका कार्यक्रमहरू अनि धुम्रपान निश्चित तथा नियन्त्रणमा विभिन्न निकायको भूमिका सहज समृद्धि विकास लक्ष्य र सुर्तिजन्य पदार्थको लागि यस्ता खालका कार्यक्रमहरू गरिएको छ र सरकारले पनि यो सिटी नै ल्याउने तयारी पूर्ण गरिसकेको छ र सम्पूर्ण यस्ता खालका विज्ञापनहरूमा पनि रोको लगाएको छ वर्ड प्रोग्राम जस पेन्ट्रीमा आजको एसएपिसोड भावटबाट पनि अब साइन आउट भएर पर्छ भनेर सङ्केत मल्दैछ टेक्निकल पार्टबाट बाजुले सङ्केत गर्दैछन् र भयो भने त भएमाझबाट प्रोग्रामबाट साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ आजको यस एपिसोडमा हामीले सुनेर स्याहार दिनुभयो तपाईँलाई हटली टु थैंक्स भन्न चाहन्छु चाहे इन्टरनेट अनलाइनमा होस् चाहे लाइभ ट्युन अन गरेर जुन कुनै थ्रुबाट सुन्नुहुने तपाईँलाई थ्याङ्क्स होइन सो थैंक्स यतिका झिल्समा म ग्रेट टेक्निकल सपोर्ट मिल्यो टेक्निकल पार्टबाट सपोर्ट गर्ने टेक्निकल असिस्टलाई राजलाई पनि थ्याङ्क्स राज भन्न चाहन्छु र प्रोग्रामको लास्टमा ब्याकग्राउन्डमा प्लेआउट भइरहेको म्युजिक तपाईँको लागि सार्थ भोलि वर्षको फेरि तपाईँ माझ म हुने नै छु सो टिल देन दस इज मेर्या सिङ गुड बाई टेकर अ लर्स अफ अन इनर लाइफ बाई